अहिले तपाईँ सुन्दै हुनुहुन्छ रेडियो अर्पण एक सय चार थोप्लो र यो हो कार्यक्रम अर्पण शुभ साँझ हार्दिक हार्दिक स्वागत गर्न चाहन्छु एक सय चार थप्लोइका अर्पण शुभ साझको अर्को एउटा रमाइलो बसाइली राजु पनि यो साझको बेला हामी तपाईँलाई भेट्नको लागि आइसकेका छौँ प्रविधि कक्षीमा हुनुहुन्छ यति बेला विष्णु अनि तपाईँको साथमा तपाईँ सँगै छु म प्रतीक्षा थाहा नै छुभ साँझको व्यवसाय लिएर हामी हरेक दिन ठिक यसै समयमा आउँछौँ यो समयमा भन्नुको मतलब तपाईँले थाहा पाइसक्नु भएको छ साँझको सात बजी सकेको छ सा, ठिक सात बजे तपाईँको माझमा अर्पण शुभ साँझको व्यवसाय लिएर आउँछौँ र तपाईँको दिनभरिको थकालाई एकैछिन भए पनि तपाईँबाट टाढा राख्ने कोसिसमा हामी रहन्छौँ तपाईँ पनि आफ्नो आफन्तलाई सम्झिन मन लागेको छ अझ भनौँ यो साँझको बेला हामी सँगै सहयात्रा गर्न मन लागेको छ भने आउनुहोला तपाईँ आउने दुईवटा बाटो आज पनि हामीले खुल्ला गरिराखेका छौँ शून्य छपन्न पाँच त्रिसठी तिन सय बत्तिस र शून्य तपाईँको लागि खुल्लै र अर्पण सुजको व्यवसायलाई तपाईँले यति बेला रेडियो पनि विश्वको जुनसुकै कुनाबाट सुनिराख्नु भएको छ अर्पण सुझको व्यवसायमा यति बेला भने कोही साथी आइसक्नु भएको छ पहिलो सहभागी साथी हुनुहुन्छ महाँलाई स्वागत गर्छु नमस्कार हुनुहुन्छ हजुर <laughs> प्रत्यक्ष बहिनी कुर्दा कुर्दा प्रत्यक्ष गर्दा गर्दा कति समय लाग्यो भने नि धेरै समय लाग्यो हजुर के छ अनि हालकोबाट म पर्साबाट नवराज मिश्र ए पर्साबाट नवराज मिश्र हाम्रो नवराजी हो कि जस्तो त लागिसकेको थियो नि त ल ठिकै छ सोध्नु भएको भए पक्कै पनि भन्थे होला मैले ओ ल ठिकै छ म पनि फेरि सोध्नु होला कुनैलाई फेरि फोन लाग्यो भने आज धेरै पर समय पर्खेर भए पनि कुराकानी गरिदिनु भयो धेरै साथीहरूले भुलमा बस्दा बस्दै फोन काटिनु रिस उठेर नवराजी हुनुहुन्न नि त अनि पहिलो सहभागी साथी बनेर आउनु भएको छ सम्झिनुहुन्छ अनि मेरो घर परिवार र मलाई नवराज मिश्र भनेर चिन्ने नछिन्ने सम्पूर्णको लागि र अर्पण एकदम सुनेर बस्नुहुने दाजुभाइ दिदी बहिनी सम्पूर्णको सम्पूर्णको लागि र विशेष ग्यास परिवारलाई हुन्छ नवराज खुसी लाग्यो भने नवराजी हुनुहुन्थ्यो यति बेला वर्षादेखि आउनु भएको थियो निकै नै माया गर्नुहुन्छ सबैजनालाई धेरै माया गर्नुहुन्छ तपाईँको यो माया सधैँ यसरी नै पाइराखौँ हाम्रो चाहना यति छ यति बेला भने अरू पर्सु बस आँचको युवसाईमा अर्को साथी पनि हुनुहुन्छ विष्णुजीले इसारा गरिराख्नु भएको छ म उहाँलाई स्वागत गर्छु नमस्कार नमस्ते हजुर कामाटी बोल्दै हुनुहुन्छ अनु अनु कहाँ हुनुहुन्छ अनुजी म काठमाडौँ छु काठमाडौँ है हजुर ठिकै छ हाम्रो अनुजी यहाँ हुनु भएको भयो पक्कै पनि अझ अगाडि नै सम्झिनु हुन्थ्यो होला है अनि के छ कति दिन भयो के को सिलसिलामा जानु भएको छ कहिले फर्किनुहुन्छ ल ठिकै छ राम्रोसँग बस्नु होला हामीलाई पनि सम्झिँदै गर्नु होला माया नमानु होला दुरीको हिसाबले टाढा भए पनि है अनि आज अनुजीले सम्झिनुहुन्छ आफ्नो अहिले पनि छुट्टिन्छ है ल नमस्कार अनुजी भएको थियो पढ्दै हुनुहुन्छ ए, को पड़ है, आ, ठीक, ठीक, ठीक, आ, को है, को पहिलो पटक हो र आज यहाँ के अरे सेन्ट्री स्कुलमा के अरे अध्ययन कुरो गर्ने हुने टिचरहरूलाई टेन क्लासमा पढाउनु हुने साथीहरूलाई के अरे पढ्ने साथीहरूलाई अनि होस्टेलमा बस्ने सुकमाया श्रीमाया अनि पवित्र कञ्जिका अनि सम्झना बाबुराम गिरे अनि रामलाल सोमन्तर उत्तर कुमार विशुराम अनि के अरे पढ्ने हामीहरू छोरी अनि बुद्धि बुद्धिमाया अनि भान्जी विष्मु राम्रसा तपाईँको लागि एउटा मिठो भाका राख्छु केही समय अगाडि निकै नै चोर्चामा रहन सफल भएको भाका हो तपाईँको माझमा राख्छु रामजी खाँड अनि मुना थापा जुन नेपाली लोकगीत सङ्गीतको बजारमा अहिले निकै नै रहेको आवाज पनि हो चर्चित आवाज हो यति रामजी खाँडाले मुना थापाको आवाज रहेको भागा तपाईँको माझमा राख्छु सुन्दर बिराई पाखरिले बजारमा लिएर आउनु भएको हो त्यसै रहेको छ सु, सुन्दरबी रहे पाखरिनको भने शब्द मिलन कौशलको रहेको छ यति बेला तपाईँको माझमा राख्छु यो जुनी बिर्सनमा झाना मन भरी जो नहीं बिर्स नौ जोनी भूल दिन मै माया करनी यो संसार योट पर पारी जोनी बीर्सन्ना साल जोनी बोलदीना मै मया घर नहीं संसार मोटपारी जोनी बिर्सन्ना साल जु संसार एट ै भुल् निकै नै मिठो भागा तपाईँले सुनिसक्नु भएको छु भाजको व्यवसाय तपाईँ सुन्दै हुनुहुन्छ तपाईँकै लोकप्रिय रेडियो तपाईँले सुन्नै पर्ने रेडियो रेडियो पनि एक सय चार थुप्ला पाँच मेगा र अर्पण शुभसाजको व्यवसायमा रहेर विशेष गरी हामी तपाईँको माझमा तपाईँको सन्देशलाई तपाईँको आफन्तसम्म पुर्याउँछौँ र यस्तै मिठा मिठा लुकभाकाहरू तपाईँको माझमा राख्छौँ त्यसो त अर्पण शुभसाजको व्यवसाय तपाईँले पहिलोपटक सुन्नुभएको छ भनेदेखि म तपाईँलाई पक्कै पनि जानकारी गराउँछु गरेर राखेको हुन्छ तपाईँको प्रत्यक्ष सहभागिताको वसाई पनि हो अर्पण सुभसाजको व्यवसाय आउन चाहनुहुन्छ आफन्तलाई सम्झिन चाहनुहुन्छ भने आउनुहोस् दुईवटा बाटो तपाईँको लागि हामीले खुल्ला गरिराखेका छौँ र खुला रहन्छ करिब साथीसम्म लगभग तपाईँको माझमा रहन्छौँ आउँदै गर्नुहोला यति बेला कोही साथी आइसक्नु भएको छ कहाँबाट हुनुहुन्छ ल ठिक छ बेला बेलामा आउनु भएको छ घटाउनु भएको छ अब कुन दिन च्याटै बिर्सिनुहुन्छ ल ठिकै छ सुनेर साथ दिनुहोस् फोन गर्ने समय रहेन भने पनि है अनि आज को कस्ता सम्झिन मन लाग्यो हाम्रो बिरबहादुरजीलाई हजुर सम्झिनुहुन्छ आज कहाँ कहाँ दुरमा खुसी लाग्यो आउँदै गर्नु होला है त ल नमस्कार बिरबहादुर जी आउनु भएको थियो यति बेला कुराक र अर्को सुब साँझको यो बसाईमा अर्को साथी पनि आउने तर्फर गरिराख्नु भएको छ तपाईँ पनि फोन गर्ने तयारी गरिराख्नु भएको छ फोन हानिराख्नु भएको छ होला लागिराखेको छैन होला प्रयास गर्नुहोस् तपाईँसँग कुराकानी गर्नको लागि हामी हरेक दिन आउँछौँ यति बेला भने कोही साथी नमस्कार हजुर काम के छु खबर मेरो पनि एकदम ठिक छ खानपिन भयो कि भएको छैन आ मेरो पनि भागो छैन समय हुँदैछ नि त है भनेपछि खाना बनिसक्यो ल ठिकै छ गर्मीमा अलिकति बढी तातो खाना पनि सकिँदैन क्यारे है त्यसो त आज त्यति धेरै गर्मी त भएको छैन है त्यही भएर अलिक शीतल शीतल भएको छुले सम्झिनुहुन्छ तुलसा पर्छदेखि आउनु भएको थियो र पढ्छु बसो आजको व्यवसायमा तपाईँलाई पनि आउन मन लागेको छ मलाई थाहा छ फोन पनि प्रयास गरिराख्नु भएको छ त्यो पनि थाहा छ र कोही साथीको फोन पनि लागिसकेको छ म उहाँलाई कार्यक्रममा स्वागत गर्छु नमस्कार नमस्ते हजुर काबाटै को बोल्दै हुनुहुन्छ कोराक पत्ता सन्त कुमार छ पानी कोराकबाट हजुर सन्त कुमार जी बाङ गए हजुर अनि के गर्नुहुन्छ सन्त कुमार जी घरतिरै बसे बसे तिमी बसी बसी आउछ है हजुर अनि खाना खाने बेला भोगी भा छैन भाइले कति बेला हुन्छ ओ एक दिन तारे दिन 14 दिसति तिमी ल ठिकै छ अरे तिमी अपन कति गसुन हुन्छ नि हाम्रो सन्त कुमार जीले एक एकदम सुन्नुहसम् भएन भने हुन्छ कार्यक्रममा आउनुभयो खुसी लाग्यो अहिले भने बिदा हुन्छ है नमस्कार सन्त कुमारजी आउनु भएको थियो यति बेला भरपर शुभ समाजको व्यवसायमा फेरि पनि अर्को भाका राख्नुपर्छ पृष्ठभूमिमा बज्न थालिसकेको छ बेदुर बराइली अनि सपना पुरीको आवाज रहेको भागा हो तपाईँले निकै नै मन पराउनु भएका मनपराउनु भएको भएका हो केही समय अगाडि यति बेला अर्पण शुभ साँझको व्यवसायमा तपाईँको लागि राख्न चाहन्छु तिमीलाई मन पराउँछु धेरै तिमी माया गर या नगर तर तिमी मेरै मेता यो मन भिमी लन पेरे मन पुध धेरे तिमी माया मया कर सुधेरे तिमी माया गर या नगर तर तिमी धेरै आफ्नो मान्छे आफ्नै हुन्छ माया गरे पनि नगरे पनि माया देखाए पनि नदेखाए पनि यति बेला अर्पण शुभसाजको व्यवसाय तपाईँ सुनिराख्नु भएको छ र अर्पण शुभ साँझको व्यवसायमा रहेर विशेष गरी तपाईँको सम्झना तपाईँको आफन्तसँग पुर्याइराखेका छौँ र यस्तै मिठा मिठा लोक जुन भाका केही अगाडि निकै नै रहेका थिए त्यो भाका तपाईँको भाँचमा पनि प्रस्तुत गरिराखेका छौँ र यति बेला भने कोही साथी आइसक्नु भएको छ म धेरै बोल्दैन कोही साथी हुनुहुन्छ उहाँलाई स्वागत गर्छु र उहाँसँग कुराकानी गर्छु नमस्कार हजुर कहाँबाट हुनुहुन्छ के गर्दै हुनुहुन्छ हिजो आज हजुर बसी बसा है अनि दार्जिलिङतिर पानी कतिको परेको छु सम्झिनु खुसी लाग्यो आउँदै गर्नुहोला ल नमस्कार समीरजी आउनु भएको थियो त्यति बेला धादिङदेखि गर्छु कतै पछाडि अनि कता रहनु भएको थियो घरमै हो कामै व्यस्त हुनुहुन्थ्यो है ल ठिकै छ हाम्रो नभ्याए पनि है ल सुनेर सोधी साथ दिनुहोस् र समय रह्यो भने पनि सम्झिँदै गर्नुहोला यसरी नमार्नु है हजुर त्यसपछि बुबा ममीलाई अनि मेरो भाइ बहिनीहरूको लागि अनि चञ्चा चेपाङ तोरिमा चेपाङ विकास ताका अङ्कलको लागि चञ्चा चेपाङको लागि मलाई नचिने सम्पूर्ण साथीहरूको लागि सुनाउनु चाहन्छु काकडाबाट र अर्पणको हामी लगभग अन्तमा पनि आइपुग्न लागि बाटोमा घर फर्किँदैछु खाना बनाउनु सँगसँगै खाऊला नि कार्यक्रम सकिए पछाडि सम्झिनु सम्पूर्ण हुन्छ लक्ष्मीजी राम्रोसँग घर पुग्नु होला है त नमस्कार नमस्ते लक्ष्मीजी आउनुभएको थियो यति बेला कैरनीदेखि र अर्पूर्ण शुभ साँझको व्यवसायमा रहेर अझै पनि तपाईँसँग धेरै कुराकानी गर्ने इच्छा त थियो तर के गर्नु निर्धारित समय सकिसकेको छ अब भने कार्यक्रमबाट विदा माग्नुपर्छ भन्दै हुनुहुन्छ विष्णुजीले है दिनजेलसम्म तपाईँले अर्पण सुझको युवासालाई साथ दिनुभयो तपाईँलाई धेरै धेरै धन्यवाद दिन्छु र त्यस्तै गरी इन्टरनेट अनलाइनको डब्लु डब्लु डब्लु डट रेडियो अर्पण डट कम लगन गरेर भविष्यको जुनसुकै जहाँ कहीँ रहेर तपाईँले साथ दिनुभयो तपाईँलाई पनि धन्यवाद दिन्छु र आज जो जो साथीहरू फोन सम्पर्कमा आउनुभयो तपाईँप्रति हृदयदेखि नै आभार प्रकट गर्छु आज कार्यक्रममा आउनुभएको थियो पर्सादेखि नवराजी अनुजी हुनुहुन्थ्यो काठमाडौँदेखि रामप्रसाद कुराकदेखि बिरबहादुरजी हुनुहुन्थ्यो पनि कुराकदेखि नै त्यस्तै गरी तुलसाजी पर्सादेखि सन्त कुमारजी कुराकदेखि समीर धादिङदेखि रिमलाल काँकडादेखि र अन्तमा लक्ष्मीजी आउनुभएको थियो खैरेणीदेखि तपाईँ सबैलाई पुनः एकपटक धन्यवाद दिन्छु र तिनजेलसम्म तपाईँमध्ये कतिले फोन प्रयास गर्नुभयो होला फोन लागेन कार्यक्रम सकिएछ भनेर अलिकति दुःख तपाईँलाई भेट्नको लागि भोलि फेरि अर्पण शुभ साँझको बसाइ दिएर आउने नै छु र अन्तमा यतिन्जेलसम्मको प्राविधिक साथको लागि विष्णुलाई धेरै धेरै धन्यवाद दिँदै अर्पण शुभ आजको यो बसाइबाट म प्रत्यक्ष पनि सुटिन्छु शु। नमस्कार कोही दिनमा भर्ना भर भान, न दुखाए त्यो बेला तिमीले मन यो मोटो तिम्रै हो सानो तिम्रै न छ केही मोटोमा माया छ माया गर्ने मान्छे छौ केही मोटोमा सानो तिमीलाई बस्ने सुन्दर ठाउँ छ कोही दिनमा भर्ना भर भान। माघु खाए त्यो बेला तिमीले मन यो मोटो तिम्रै हो सानो तिम्रै नछ मोटोमा माया छ माया गर्ने मान्छे छौ यही मोटोमाले सानो तिमीलाई बस्ने सुन्दर ठाउँ छ